कहिले लामो पुच्छर सहित कहिले सिंहै टाउको कहिले लामो पुच्छर सहित कहिले सिंहै टाउको खरसहितका खुट्टाहरू पनि जे आउँछ म अचानो अमुख बसिरहन्छु सही रहन्छु सिंह छुट्याउन नपरोस् कान काट्न नपरोस् दाँत भाँच्न नपरोस् कहीँ आँखा झिक्न नपरोस् म माथि मा नै प्रहार हुन्छ म अचानो सही रहन्छु सानो काठको ठेउको म सानो काठको ठेउको म कहिले खुकुरीको प्रहार हुन्छ कहिले खुँडा कहिले बनेलको गदन आउँछ कहिले ठूलो खसीको खुडा जे आउँछ धार म मा माथि नै प्रहार हुन्छ म अचानो सही रहन्छु पाकेको परिकार भित्र जान्छ भान्सा फ्रिज वा दराजमा बस्छ ऊ मसँग त केवल भन्किएका के झेंगाहरू मात्र कि नथन्किएका धारिला औजारहरू बसिरहन्छन् घुमिरहन्छन् म अचानो सही रहन्छु कति कति चोटहरू छन् कति डामहरू कति कति चोटहरू छन् कति डाँमहरू म माथि नै खनिएका छन् सबै कामहरू खै कसले बुझ्छ मेरो दर्द म अचानो सही रहन्छु लात खानु परे पनि मै खान्छु लात खानु परे पनि मै खान्छु अग्निकुण्डमा जानु परे पनि मै जान्छु मार हान्ने हतियारमा कसले लात हान्ने ऊ त विराजमान हुन्छ दापमा छिँडीमा अलपत्र बसेर म अचानो सही रहन्छु म अचानो सही रहन्छु म अचानो सही रहन्छु कवि तीर्थराज अधिकारी उहाँकै यही कविताबाट आजको उद्घारको उठान गऱ्यौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा कवि हुनुहुन्छ तीर्थराज अधिकारी उहाँ कविता लेख्नुहुन्छ गीत लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ निकै पहिलेदेखि नै निरन्तर साधनारत स्रष्टा आजको उद्घारमा हुनुहुन्छ उहाँको घरदेशको रस्ती बस्ती भनेको उहाँको थात्थलो भनेको चन्द्रेश्वर साथ दुरा लमजुङ हो अहिले भने सात पारी अमेरिकातिरै बस्नुहुन्छ र एउटा साहित्यिक कोशेली बोकेर आउनु भएको थियो त्यही कोशेलीको न्युमा आज उद्घारसित भेट भएको छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्घार धन्यवाद कविता लेख्नुहुन्छ गीत लेख्नुहुन्छ मुक्तक लेख्नुहुन्छ मुक्तको त अङ्ग्रेजीमा पनि पुस्तक भर्खरै सार्वजनिक गर्नुभएको छ मैले भने उद्घारको उठान गरेँ यो कसको हात कविता संग्रहबाट एउटा कविता जस्ताको तस्तै सावार गरे उठान गरे यहाँका प्रकाशित कृतिहरूमा चाहिँ जुन किरी दुई हजार ऐना सन्ताउन्नमा छाप्नु भयो तीन लय तेह्र गीत दुई हजार साठी सालमा छाप्नु भयो झटारो मुक्त सङ्ग्रह सत्तरीमा यो कसको हात हो यो कविता सङ्ग्रह पनि सत्तरीमै छाप्नु भयो झट्टारोलाई चाहिँ अङ्ग्रेजीमा अनुवाद गर्नुभयो त्यो झटारोको अङ्ग्रेजी अनुवाद चाहिने भोजराज न्यौपाने एउटा शिक्षाविद हुनुहुन्छ चा। पहिले चाहिँ गण्डकी आवासीय माध्यमिक मा विद्यालय पोखराको प्रिन्सिपल पनि हुनुहुन्थ्यो पछि उहाँ चाहिँ सिटी भिटीमा डाइरेक्टर हुनुभयो त्यसपछि टिआइटीआई को डाइरेक्टर हुनुहुन्थ्यो अनि उहाँको विशेष अङ्ग्रेजीको ज्ञान अूएसएबाटै अङ्ग्रेजीमा अङ्ग्रेजी साहित्यमा चाहिँ मास्टर गर्नुभएको उहाँले चाहिँ अनुवाद गर्छु यो मलाई त राम्रो लाग्यो यी मुक्तहरू कस्तो उहाँ नेपालमै हुनुहुन्थ्यो त्यो बेलामा अहिले त अमेरिकै जानुभएको छ हजुर अनि उहाँले चाहिँ यो अनुवाद गरेर दिनुभयो अनि त्यसपछि नेपाल मुक्त प्रतिष्ठानको हात पुग्यो अनि यसलाई त हामी प्रकाशन गर्छौ भनेर जिज्ञासा गरेपछि लेख्न थाल्नु भएको चाहिँ कति सालदेखि म छुटफुट कविताहरू धेरै पहिलेदेखि थाप्थेँ लेख्थेँ लेखेर अनि छापिएको बडा खुसी हुन्थे मैले एकपल्ट पत्रिकाको रूपमा दुई हजार सताइस सालमा जिरीमा म टिजर थिएँ त्यो बेलामा झुल्का नामक पत्रिका नै प्रकाशन गरेँ त्यो साहित्य पत्रिका थियो र स्कुलको मुखपत्र समेत थियो र त्यो मेरो प्रकाशित चाहिँ पहिलो कति साल यो दुई हजार सत्ताइस सालमा सत्ताइस सालमा सत्तरी तर त्यो त सर्टिफिकेटको उमेर हो त्योभन्दा पनि अगाडि हो, आजर। आजर। हो। मेरो खास जन्म चाहिँ दुई हजार एक साल हो भनेपछि यही मुखिर लाग्यो चार दशक अगाडिदेखि निरन्तर साहित्य यात्रामा नै हुनुहुन्छ वास्तव भन्दाखेरि साहित्यिक यात्रा मेरो चाहिँ एक किसिमले भन्यो भने फुर्सदको साथी हो साहित्य म मेरो पेसा अब जीवन निर्वाहको लागि कुनै पेसा गर्नुपर्छ सरकारीर खाएँ र लामो समय त्यहाँ जाहिरमै रहेँ र पेन्सन निवृत्त भरण लिने गर्छु त्यो बेलामा म जुन जुन जिल्लामा जहाँ जहाँ रहेँ त्यो बेलामा त्यहाँ जाने एउटा एउटा साहित्यिक संस्था गठन गर्ने मेरो पहल पनि भयो म आफैको अध्यक्षतामा त होइन तेरो मेरो पहल हो त्यो दुई तिन ठाउँ चार ठाउँमा जिरीबाट गरेको छु मैले त्यसपछि त्यसपछि पछि जागिरमा आएपछि मैले चाहिँ नवपरासीमा हुँदाखेरि नवपरासी साहित्य समाजको गठन भयो अनि वीरगंजमा हुँदाखेरि बीरगंज प्रभात काव्य यात्रा हजुर त्यहाँ सुरु भयो धादिङमा हुँदाखेरि धादिङ साहित्य समाज पोखरामा गीताञ्जली मेरै प्रयासबाट त्यसको म संरक्षक पनि हो हजुर अनि विभिन्न साहित्य संस्थाहरूमा म चाहिने सल्लाहकार कुनै ठाउँमा सल्लाहकार छु कुनै ठाउँमा संरक्षक पनि छु कार्य समितिमा कुनै अब अहिले अब उमेरले गर्दाखेरि कार्य समिति बसेर एकदम सक्रिय रूपले चाहिँ काम गर्ने अवसर पनि मलाई मिलेको छैन यो कसको हात हो यही कविता कृतिभित्रबाट सुरुमा भने एउटा कविता सुनाउँदा मैले जुन नामको एउटा कविता अलिक पहिले नवलपरासीमा हुँदाखेरि लेखेको त्यो यो चाहिँ महिलावादी कविता हो महिलाहरूलाई चाहिँ अलिकति प्रोत्साहन दिने स्कुलले एउटा महिला पत्रिका निस्किन्थ्यो त्यो पत्रिकामा चाहिँ मलाई एउटा कविता दिनु भनेको हुनाले त्यहाँ प्रकाशन गर्नको लागि लेखेको मैले यो सङ्ग्रहमा पनि यसलाई समावेश गरेको छु म सलाइको काटी त होइन म सलाइको काटी त होइन एकपटक बले पछि सकिने म त हुन्ने जुन किरी पोखौँ जहाँ पुग्यो है बलि दिन्छु आँखामा मोती छ मेरो हेर्नेलाई चकितै पार्ने दिलैमा ज्योति छ मेरो रजनीलाई चिरेर फार्ने म सलाइको काँटी त होइन म तारा बने कि होइन एकै ठाउँमा बसेर चम्कने म तारा बने कि होइन एकै ठाउँमा बसेर चम्कने म त्यस्ती चन्द्रमा होइन रातदिनै चाँदनी ओढ्ने म त उड्ने जुनगिरी हुँ जहाँ पुग्यो ह् बलिदिन्छु अध्ययारोमा हिँड्ने पथिकहरूको लागि म सहारा बनिदिन्छु बाध जस्तो क्रूर पंक्षीको म आहारा पनि बनिदिन्छु म दिनमै पनि बलिरहेकी हुन्छु जिज्ञासा राख्नेहरूको लागि म बतास भरि उिदिन्छु हुरी चलेको बेलामा पनि ठोकिएर पोखिए पनि फेरि बलिदिन्छु म सलाइको काँटी त होइन चिलको जस्तो पखेटा भएको भए म युरोप र अमेरिकाको भ्रमण गर्ने थिएँ प्रशान्त महासाको माथि माथि बेलुन जस्तै धोक्क पुर्याएर उड्ने थिए फू गरेर म निप्दै निप्दिन फू गरेर म निप्दै निपदिन म सलाईको काँटी त होइन म त उनले जुन पो हुँ जहाँ पुग्यो हुई बलिन्छ नवलपरासीको भाग्यौँ साहित्य समाज गठन थियो त्यस्तै साहित्यिकहरू गरेर एउटा चाहिँ पाली नन्दनवती पत्रिका पनि हामीले मिलन केन्द्र कर्म अफिसर्स क्लब कति ते कर्मचारीहरू विभिन्न जिल्लामा सरुवा भएर पुग्नुहुन्छ उहाँहरू जागिरै मात्रै खानुहुन्छ तर जागिरको साथसाथै अक्षरको खेती गर्नेहरू चाहिँ बढी हेलमेल हुन्छ नि समाजसित मलाई अब यति कोटिहाल्नु हो मेरो यो चाहिँ साहित्य मेरो तेस्रो बाटो सामाजिक सेवामा थिएँ हजुर समाज सेवा हुँदै विद्यार्थीको विभिन्न स्कुलदेखिको हाई स्कुलदेखिको कलेज स्तरसम्म पनि म विद्यार्थीहरूको सभापतित्व गरेँ हाई स्कुलमा पनि सभापति भएँ इन्टर कलेजहरूमा पनि सभापति हुँ अनि विद्यार्थी राजनीति गरेँ म दुई हजार अठार सालमा सत्र सोह्र सत्र वर्षको हुँदाखेरि नै मलाई छ महिना जेल गरिएको छ नि यो पञ्चायतकाल पञ्चायतकालमा पञ्चायत पनि सुरु भएको थिएन हो अठार साल भनेपछि त पञ्चायत उन्ना उन्नाइस सालबाट नुरू भयो त्यो बेलामा अब साथीहरूलाई कारण झन् त्यो भरतपुर काण्डका साथीहरूलाई सहयोग गर्यो भनेर हजुर काण्ड साइद रमेशजीले याद गर्नुहुन्न अब काङ्ग्रेस गभर्मेन्टले अब दस्त गरेपछि अनि त्यो अब प्रवासमा बसेर अथवा भित्र पनि एजुकेसनहरू भइरहन्थ्यो अनि त्यसको प्रतीक रूप चाहिँ नै अब गभर्मेन्टलाई ढाल्नको लागि भरतपुरमा कब्जा गरेर आन्दोलन अब म जानेर नजानेर बुझेर हो कि होइन तर मलाई झन् अभियोग लगाएँ आखिर के हो भनेदेखि त्यसमा आबद्ध साथीहरू अथवा मेरो अग्रजहरूलाई कुनै कुनै रूपले सहयोग पुर्यायो भनेर उसलाई पढ्न नै बिथाल दिएपछि त्यतिखेरका साथीहरू त मन्त्री पनि भइसक्नु भयो होला पछि पछि नाउ नलिउ हेरे पछिका अब हाम्रो ना क्षेत्रकै अब अलिकति अगाडि अग्रज त रामचन्द्र पौडेललाई हामी अग्रजै मान्छौँ मान्छु पनि मभन्दा अग्रजी हुनुहुन्छ त्यसपछि त मैले पनि केही गरेको हो यो पहिलो बाटो थियो पछि म सरकारी सेवामा सुरु गरेँ अफिसरबाट सुरु गरेको दुई सालमा सेक्सन अफिसरबाट त्यसपछि म धेरै म ठुलो पद भरमा जान सकिन किन म यस्तै एउटै लाग्थ्यो के गर्थेँ पढाइ पनि मेरो त्यस्तै के अरे सङ्घर्षको पढाइ हो मास्टर डिग्री पनि सङ्घर्ष रूपमा प्राइभेट रूपमा पढेँ तर लेख्ने हो त्यो त गरि नै राख्थ्यो कलम नै चलि नै राख्थ्यो त्यसबाट रिटायर भएपछि भए पनि प्रजातान्त्रिक आन्दोलनमा लाग्ने नेताहरूले चिन्नुहुन्छ एउटा गीत आयो मेरो त एउटा बिर्सेको छैन पाउटेको ओडार पश्चिम रंगा सूर्यपाल अनि तन्द्राङ टा रेला के गर्दै होला कुन्सा कि सानीमा तीजमा माइ त गए कि होलिन देऊ त पानी दिन नुहाउन आउलिन खुदी ठुलिएका दसीमा डोलीको फुल तार उनी रसीमा पोखरा हुँदै मोटरको बाटो करापु झरेर म आजै पुग्छु सिधुरे ढुङ्गा मिधेमा तरेर फुलेको होला बुकीको फुल बाग्लुङ्गो पानीमा बसेछ मेरो सुन्दर बजार आँखाको नानीमा मालिङ्ग नालमा भुजुङको काफल टिपेर खाउँला पुरानो कोटमा फुलेको गुरा सिरामा लाउँला यो चाहिँ के रे रेकर्ड पनि भएको छ हरिदेवी कोइरालाले गाउनु भएछ र दुईटा ऊ छ पुरुष र को स्वर छ युगल लयमा छ पद्मराज ढकाल पुरुषको स्वर दिनुभएको छ महिलाको स्वर छैन हरिदेवी कोइरालाई यो लामो छ बाह्र मिनट जतिको तर एकसट्ठी गाविस लुजुङको थियो सबै यही लयमा समेटिएको छ यो अहिले धेरैको मोबाइलमा र युट्युबमा अनि त्यो के अरे नाइचे लङजुङ लङजुङ र लमजुङतिर गुन्ने गण्ड गान्छु म्याउ छ होला रेकर्ड सिटी एउटा टक्राउँछु अहिले भनेपछि अहिले यो गीतमै सुन्यौ बिदा माग्ने बेलामा यही गीत बजाउँला नि त बिदा माग्दाखेरि यही लोकधुन बजाउड भएको यो गीत या। या मा यो के अरे एकहत्तरमा कविता संग्रह भित्र संग्रह यो चाहिँ के छ भनेदेखि एक किसिमले होनकिरी हैना जुन किरी अनि तिनलाई तेरै गीत पाइएन अब त मसित विमोचन कपी पनि रहेन अनि तिनीहरूले खोज खन्तर गरेर लाइब्रेरीहरूबाट गरेर त्यसलाई पनि मैले दुई हजार छपन्न सालमा लेखेको दुई हजार सालमा लङजुङको दुरा भनेपछि त एउटा लोक साहित्यको खानी नै हो नि लोक दुरा मैले गीत पनि गाउँछु दोहोरी गीत पनि गाउँछु तर भाका आउँदैन के बिर्सोलाई कािउँको हिमाल मर्स्याङ मेरो माया कापु के रुद दाइ हालेको परालाई चाहिँ जालुनेर हुन्थ्यो हाम्रो पाला मध्यालु अनि यस्तै त्यो बेलाको प्रश्न चाहिँ के अरे तिन्दुको पात कलिलो तिन्दुको पात चाहिँ बजाउने हामीहरू अब बाख्रा हेर्दै स्कुल जाँदै त हो त्यतिखेरको दिनलाई सम्झि कस्तो लाग्छ रमाइलो अनौठो तर एकदम उत्सुकता आउँछ ती दिनहरू अब फेरि आउँछन् आउँदैन आउँदैन घुमेर सोह्र वर्ष उमेर पनि गाउँथ्यौँ म ठाडो भएको पनि गाउँछु <laughs> तर किनभने त्यो भिडी खर्की साइला अथवा मेरो गाउँमा एकजना मामाली बुवा हुनुहुन्थ्यो ठाडो भएको खो गाउनु साइलालाई त हामीले रेडियो नेपालमै निम्ता गरेर आधा घण्टाको ठाडो भएको नै रेकर्ड गरेका छौँ तर मैले के छ भने मेरो त्यो बेलामा अब त्यो परिवारमा जन्मिएँ म गीत गाएर हिँडेको नाचेर हिँडेको मेरो अनुमति थिएन पारिवारिक अनुमति त्यतिखेर गीत गाएर हिँड्दाखेरि घर परिवारले नमानेको हुनाले कलाकार भयो भनेर अहिले गर्छ लेखेको गीतहरू पनि लुकाएर राख्थे पछि अब कुनै कुनै ती पनि यहाँ समेटिएका छन् सिरकलाई चाहिँ पट्याएर मान्छे जस्तो बनाएर फेरि अर्को सिरक ओढाएर त्यसरी भागेर हामी रोधी जान्थ्यौँ भनेर भन्नुहुन्थ्यो जमाना त त्यही त हो अब के सुना पहिलेका मुक्त गरी अब एउटा पहिलेका कुराहरूलाई लिएर जवानी जवानीको कुरो ल्याउनुलाई उल्टो देखने जमनी रहे उल्टो देखने जमनी रहे जमानी रहे बल्ल अश पाइ बा जीवन में वैवाहिक जीवन में आए पी के कहीं को हार बने कहिले गला हार बने कहिले मुहार को श्रृंगार बने तिम्रो लागि म मा के मात्र बनिन फेरि आँखाको कसिङ सुना छु प्रकाशीकै हुने हुने त को चाहिँ नेपालीको अनि महत्व सुन महत्व चाहिँ अब यो राजनीतितिरको कुरा आयो अलिकति अब राजनीति साहित्यमा राजनीति हुँदैन भन्दा भन्दै पनि बिपिपन त साहित्यमा राजनीति गर्नुहुन्नु हुन्छ मिसिन्छ भनेर स्वीकार गर्नुभयो कुनै न कुनै रूपबाट आउँछ सकिँदैन तर म चाहिँ जुन बेला राजनीति गर्छु त्यो बेला साहित्य बिर्सिन्छु म साहित्यमा गयो बेला राजनीतिलाई पर राख्छु भन्नुहुन्थ्यो त्यो तासको अब यो त्यस्तै कुनै कुनै किसिमले अब अलि पहिले विद्यार्थी उसमा सामाजिक क्षेत्रमा गएको हुनाले आइहाल्छ फेरि फेरि मेरो मास्टर पनि राजनीति शास्त्रमै हो तासको खेलमा तुरूपको पत्ता जसको हात पर्यो उसैको महत्ता मुक्त दिउ सान जुगा उखेल्न सकिन्छ उसको अहिले गढेको छ जुगा उखेल्न सकिन्छ उसको अहिले गढेको छ थला परेको बाघ माथि कोइ को छ खुट्टा बाँधेर लडाउन लगाए भनेर हिजो उनको खुब सान बढेको छ बाघ लडेको हर परेको बाघको जुगा उखेल्न मरेको छ नि अब एउटा अलिकति अब अब अहिलेको अहिले आएर लेखेको एउटा मुक्त छैन यो परिवेश अनुसार उमेर अनुसार समय अनुसारै भिस, बदलिँदै गएको बन्धनलाई ज्ञानले काट्छ बन्धनलाई ज्ञानले काट्छ सन्देहलाई विज्ञानले काट्छ मनलाई काट्ने त हजार कुरा छन् प्रतिष्ठालाई अभिमानले काट्छ सुन्दै जाऊ सु अब नाटीकुटी हुन्छ नि पाकै केरा पाखे हुन खायो हुन्छ बात लाग्दैन भने नाटीकुटीको कुरा एउटा गोरेर रात माटे होला गोरेर रात माटै होला खुब गफ छाटे होला गोरे र रातमाटै होला खुब गफ छाटे होलान् असाध्य घाँटी खसखस आयो मेरै कुरा न काटे होला घाँटी खसखस आयो भने लागे लागे छोड़े छोड़े अब कोही लागो लागे गर्छन् यो राजनीतिक कुराहरू कसैले चाहिँ छोड्दै नछोडेको बेलामा कि शक्ति नछोडेको बेलाले मेरो आएर पात्रको लागि यहाँ उल्लेख नगरौँ कि पात्र आफै बोल्छ होइन त्यो बेलामा सुनाउ सुना जुका भए तासिन्छ रगत खान्छ चुक् भए तासिन्छ रगत खान्छ तितो पदार्थ लगाए सजिलै जान्छ पाती लगाए जुक्का भए ताँसिन्छ रगत खान्छ तितो पदार्थ लगाए सजिले जान्छ लगाउन यो त के टाँसियो के न भनेको मान्छ न धोएर जान्छ अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुनून् यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ 634, हो तरंगा आजको तरंगाररिष श्रष्टा कवि तीर्थराज अः कविता गीत मुक्तक ले लोकसाहित्यमा पनि उत्तिकै लोक साहित्यका पनि उत्तिकै जानकार र जागरूक हुनुहुन्छ कच्चा वैद्यको मात्रा जस्तो कच्चा वैद्यको मात्रा जस्तो अँधेरो गुफाको यात्रा जस्तो जे गरे पनि हुने कस्तो राजनीति जे गरे पनि हुने कस्तो राजनीति ढुङ्गे साँगुको जात्रा जस्तो ढुङ्गे साँगुको जस्तो मुक्तकमा निकै दनक दिन सिपालो हुनुहुँदो रहेछ नि मुक्तकै त्यस्तै हो मुक्त गरेको के छ भने असाध्य एउटै आफै आफै पूर्ण हुन्छ यो गुलेलीले हानेले गुले हाने या स्वाट र सम्पूर्ण चाहिँ तिरले हुन्छ नि पहिलेको जमानामा तिरले गएर खोपेको घाउ भन्दा मुक्तको घाउ र गहिरो हुन्छ त्यसै भएर चाहिँ मुक्त एउटा एउटा दुइटा मुक्त अब अहिलेको यो वर्तमानमा अर्को किताब प्रकाशन हुँदैछ सुनाउँछु राहत बाँडे राहत बाँडे दुनो अलिकति पातमा लाग्यो राहत बाडे दुनो थापे अलिकति पातमा लाग्यो बराबरी बाँड्न खोजे धेरै जसो हातमा लाग्यो चाट्न थाले केटाकेटी निहाले र हेरि बसे जाबो पितको के हुन्थ्यो र आँतमा होइन दाँतमा लाग्यो फूल र अक्षता पूजाको थालीमा सजाइरहनेछु फूल र अक्षता पूजाको थालीमा सजाइरहनेछु सारा जिन्दगीलाई खमितकै सेवामा कजाइरहनेछु जहिलेसम्म मेरा दुई हात काटिँदैन प्रभु हर हजुरकै खुसीको लागि ताली बजाइरहनेछु <laughs> ताली चुन्दै <माली पन्दधा> <laughs> चुन्दै <जाँ>, <laughs> अब राजनीतिलाई कचहरीमा जान्थे सबैका कुरा सुन्थे कचहरीमा <laughs> जान्थे सबैका कुरा सुन्थे घर आएर कहिले आगो हुन्थे कहिले रुन्थे हिँड्दा <laughs> हिँड्दै बाटो बिराएर पो नत्र भने हाम्रा कान्छाबा पनि राजनीति गरेको भए मन्त्री हुन्थे राजनीति गरेन ए भाइ भीरमा नदौड चिप्लेर लडौला ए भाइ भीरमा नदौड चिप्लेर लडौला तलतिर गहिरो भाष दल दलमा गढौला ए भाइ भीरमा नदौड चिप्लेर लडौला तलतिर गहिरो भाष दल दलमा गढौला पर्ख धैर्य गर मूल बाटो खुल्दैछ अब अलि शीतल हुन्छ अनि बिस्तारै शिखर चढौला झटारो पर्क प्रकाश उमु कृति भिटी मुक्त कविता सुना गीतना बिदा मांगनी बेला में जोड़न यो रईल माने अमेरिका भाषि अमेरिका कति का हो कहर हो तर हम तर मैं चाहे भाषि भे वहां यहां जामी भेट कसरी कटाऊन मतलब सब चारवटा केटाकेटी चार हुन् नाति चारवटा केटकेटीहरूति नातिना छन् दुइटा नातिहरूले त अहिले बिएचसी गर्दैछन् ती, ती मध्येमा छवटा हुँ जन्मेका हुन् चारवटा केटाकेटी तिनवटा छोरी एउटा छोरा तिनीहरू ने नेपालमै ग्रेजुएट भएर उहाँ मास्टर गर्नु गएका हुन् अधिकांश इन्जिनियर हुन् उनीहरूलाई जस सरकारी जाहिर थियो इन्जिनियर डक्टरहरूले पनि उहाँ गएर एमडी गरे त्यहीँ हस्टेलमा काम गर्छन् इन्जिनियरहरूले पनि त्यहीँ गएर मास्टर गरेर त्यहीँ गर्छन् ज्वाईहरू छोरी दिएका दुइटै ज्वाईहरू एउटा टेलिकम्युनिकेसन इन्जिनियर हो यहाँकै नौ, नौ तमा हुनुहुन्थ्यो यहाँकै यहीँको वहाँ गएर पनि AT&T टी भन्नेमा काम गर्नुहुन्छ अर्कोले एनिमल साइन्समा पिएचडी गर्नु मजाले त्यो आवरको हिसाबमा होइन हुन त्यहाँ तल आवरमै दिन्छ तर संस्थागत जाहिर खानुहुन्छ सबैले खाँच मैं भेटगाट तो मैं हिस्ट्रन में बोला होइन सम्मान पनि पाएँ त्यहाँ भेट भइरहेको छ जे भए पनि त्यहाँ हुने नेपाली मनहरूले तीर्थराज अधिकारी अग्रष्टमान इज्जत त दिन्छन् अब अलिअलि चिन्न थालेका छन् पहिले त्यति साह्रै पहिला जागिरै व्यस्त हुनुभयो त्यसो भएको उनीहरूले चाहिँ साहित्यिक भेटघाट बहुतै कम हुन्थ्यो त्यो समारोह त्यसमा त्यो चाहिने समूहमा म अलिकति अपरिचित जस्तै थिएँ तीर्थ तीर्थराज अधिकारी अरू पनि हुनुहुन्छ होइन धेरै चाहिँ सक्रिय साहित्यमा चाहिँ राम्रो राम्रो उत्कृष्ट र चलाकारहरू हुनुहुन्छ उहाँहरूको मलाई लेखेको भनेको नि उहाँकोहरूकै होला भन्ने अब यो यो लौजुङको यादमा चाहिँ पनि गीत मैले लेखेको हो मैले नै त्यो गएर घर घर क्या डाँडा डाँडा सबै ठाउँमा त्यो अहिले भिजुअल भयो भने तपाईँले हेर्नुहोस् मैले म दिन्छु त्यसलाई चाहिँ बजाएपछि एकदम त्यो चाहिँ अब म चाहिँ धेरै महिना दिन लगाएर ठाउँ ठाउँमा पुगेर त्यसको चाहिँ क्याप्चर गरेर सिने शब्द जस्तो के अरे म आज पुग्छु श्रोता आजको उद्घारमा रहनुभयो वरिष्ठ श्रष्टा तीर्थ राज अधिकारी उहाँ लमजुङ्गे श्रष्टा भनेर हामीले सीमित गर्न सक्दैनौ उहाँ घर परदेश वरदेश जतासुकै परिचित हुनुहुन्छ समयको कुरा उहाँ सात सीमा पारि अमेरिकादेखि आउँदा साहित्यिक कोसेली बोकेर आउनुभएको थियो र न कार्यक्रम उद्घारमा भेट भयो लमजुङको यादमा उहाँले लेख्नु भएको गीत हामीले पुछारमा छोड्नु त छाँदैछ घर चा। देश परदेश जतासुकै आज कवि तीर्थराज अधिकारलाई सुनिराख्नु भएको छ अहिले विधा माग्ने बेलामा चाहिँ के भन्नुहुन्छ चा। चा। चा। अब संसारभरिका नेपाली मनहरूले आज यहाँलाई सुन्नु भएको छ के भन्नुहुन्छ जिन्दगीमै पहिलो रेडियोमा अरू किसिमले भेटघाट यता यसको लागि त आयो होला यसको लागि धेरै धेरै धन्यवाद विशेष गरेर रमेश पौडेलजीलाई प्रति म धेरै आभारी छु यो संयोग जुटाइदिनु भयो र श्रोताहरूलाई मेरो यही यी नै हुन आ, कस्तो लाग्छ किनभने पहुँच र प्रभाव साहित्यको पहुँच र प्रभाव दुइटा पछि हुन् पहुँच त पुग्छ म अहिले रेडियोमा बोले हजुर ओठा पुग्यो तर यसको प्रभाव के पर्यो त्यसको कस्तो प्रतिक्रिया पनि लिन सक्नुहुन्छ सामाजिक सञ्जालहरू छन् फेसबुक चलाउनुहुन्छ नि फेसबुक चलाउँछु हजुर फेसबुकमा तीर्थराज अधिकारी भनेर खोज्नु भने कार्यक्रम उद्घार सुन्ने श्रोताहरूले त भेट्न सक्नुहुन्छ नि सक्नुहुन्छ अधिकारी, यो कार्यक्रम सुनिसकेपछि के, के कस्तो लाग्छ जे जस्तो लाग्छ त्यही कमेन्ट फुथ खर्साल्न सक्नुहुन्छ नि जा, त्यस्तो त एकदम राम्रो हुन्थ्यो सौभाग्य हुने थियो भने त्यो समय पनि पक्कै पनि जोड्नेछ अब हामीले विदा माग्नु त छँदैछ लमजुङको यादमा भनेर युगल गला पहिला रेकर्ड भइसकेका छ भनेर भन्नुभएको त्यो गीत खोजी खोजी हामी जोड्दैछौ बिर्सेको छैन पाउँदी दोबान भोटेको ओडा र पश्चिम रम्गा सूर्यपाल अनि तान्द्राङ टक्सा र वर्षाको बेला के गर्दै होलिन कुन्छाकी सानीमा तीजमा माइत गएकी होलिन देउता पानीमा चर्चित लोक गायिका हरिदेवी कोइराला र पद्मराज ढकालको युगल गला अब हामीले पार्शमा छोड्नु त छँदैछ आजका अतिथि वरिष्ठ साहित्यकार तीर्थराज अधिकारीज्यूप्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक बधाई र आभार भन्दै आजको यो उद्घारबाट प्राविधिक साथी राधिका ओझा र म रमेश पौडेल पनि ओजेलिन्छौं नमस्कार